संसदीय अभ्यासमा गोर्खापत्रको समाचारले आगो बल्यो संविधान सुझाव आयोगमा कार्यरत रहेका बेला म कलङ्कीमा मेरा सलाह खगेन्द्र आचार्यको घरमा पाहुना भइबसेको थिएँ त्यहाँ आएपछि मैले गोर्खापत्रमा फोन गरेँ त्यहाँ रमेश भन्ने एकजना संवाददाता हुनुहुँदो रहेछ उहाँलाई दरबारको संविधानका विषयमा एउटा समाचार छाप्नुहोस् भने उहाँलाई पनि निकै जिज्ञासा लागेछ हो म त्यहीँ आउँछु भनेर उहाँ केही समयमा म बसेको ठाउँमा आइपुग्नु उहाँलाई मैले दरबारको संविधान दिएँ उहाँले म यो दरबारको संविधान छाप्छु साथै तपाईँसँग केही प्रश्न सोध्छु र त्यो पनि छाप्छु भने उत्साहका साथ मलाई प्रश्न सोध्नुभयो दरबारको संविधानको विरोध गरेर प्रधानमन्त्री कृष्ण भट्टराईसँग भएको कुरा पनि उल्लेख गर्दै मैले अन्तर्वार्ता दिएँ त्यो दरबारको संविधानको एक प्रति मैले रमेशलाई दिएँ भोलिपल्ट दुई कार्तिक पाँच गति बिहान गोर्खापत्रको प्रथम पृष्ठको मुख्य समाचारमा मसँग भएको अन्तर्वार्ताबाट सुरु गरेर दरबारको संविधानका विषयमा समाचार प्रकाशित भए यसले काठमाडौँको टोल आगो बाल्ने काम गर्यो काठमाडौँमा त सबै ठाउँमा म चर्चाको विषय भइरहेको रहेछु ठाउँ ठाउँमा मानिसहरूले राजाको संविधान भने गोर्खापत्रको पुत्ला बनाई जनाउन थाले गोर्खापत्र एकै दिनमा दोस्रो संस्करण प्रकाशन गर्नु परेको त्यो पहिलोपटक रहेछ ठाउँ ठाउँमा जुलुस निस्किन थाल्यो यसले सारा काठमाडौँ नै थाहा आत्तिएर दिउँसो अढाई बजेको समयमा दरबारले यस्तो संविधान दिएकै छैन भन्यो मेरो नाम नलिकनै यस्तो समाचार फैलाउने भनेर मेरो विरोध गरेर धमाधम समाचार आउन थाले मेरी श्रीमती सविताले तपाईँलाई पक्रिन्छ कि क्या हो भनिन् उनी त्यस घटनाबाट मलाई पक्रिने भयो भनेर डराएकी थिइन् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई त्यसबेला विराटनगर धरानतिर हुनुहुन्थ्यो त्यहीँबाट उहाँको वक्तव्य आयो यस्तो समाचार छाप्ने गोर्खापत्रका कर्मचारीलाई कारवाही गर्छु यो घटनाले दरबारलाई हचकाएर दरबार पछि हट्यो त्यस घटनाले दुई हजार सत्तालिस कार्तिक तेइस गति नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिस निस्कन मद्दत गर्यो यो घटनाले संविधान आउन धायामाको काम गर्यो दुई हजार सत्तालिस कार्तिक पाँच गतिको गोर्खापत्रमा छापिएको समाचारलाई मुकुन्द रेग्मिजीले आफ्नो किताबमा चर्चासम्म गर्नु भएन सँगसँगै बसी संविधान लेख्ने साथीले केही राम्रो गरेको भए त्यसको उल्लेख गर्दा के बिग्रिने थियो र काङ्ग्रेसले कम्युनिस्टको राम्रो कुरा भन्नै नहुने कस्तो चलन हो बरु सर्वोच्च अदालतका चर्चित वरिष्ठ अधिवक्ता प्रकाशवस्तीले वकिलहरूको पत्रिका कानुनमा यसबारेमा सविस्तार लेख्नुभएको छ नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिसको निर्माण गर्दाको विषयमा तत्कालीन राजा वीरेन्द्रको भूमिकालाई पनि हामीले चर्चा गर्नुपर्छ इतिहासलाई सही रूपमा बुझ्नुपर्छ र त्यसै अनुरूपको चर्चा गर्नुपर्छ दरबारले आफूकुसी वैशाख अठाइस गति संविधान सुधार सुझाव आयोग बनायो तर जनताको दबावमा फेरि पछि हट्यो जनताको दबावबाट वाममोर्चा र काङ्ग्रेस संलग्न मन्त्री परिषदको सिफारिसमा नयाँ संविधान सुझाव आयोग बनायो त्यस आयोगमा पनि निकै चलखेल गर्न खोज्यो यसै प्रसङ्गमा यहाँ एउटा घटनाको उल्लेख गरौँ आयोगका प्रत्येक सदस्यलाई छुट्टै टेबुल टेलिफोन र सहायक दिएको थियो त्यहाँ हामी आफ्नो जिम्मेवारीको काम गर्थ्यौँ र आयोगको पूर्ण बैठकमा मात्र एक ठाउँमा भेला भई छलफल गर्थ्यौँ एक दिन तब आफ्नो टेबलमा बसेर काम गरिरहेको थिएँ तिन चार बजेतिर मलाई राजदरबारबाट फोन आयो राजाको स्वकीय सचिवको फोन रहेछ उनले आज छ बजे महाराज दिराज सरकारसँग तपाईँको दर्शन भेटको कार्यक्रम राखिएको छ आउनुहोस् भने मैले यस्तो छोटो अवधिको सूचनाबाट म आउन सक्दिनँ भने उनले निवासमा गएर मयल पोस् सुरुवाल फेर आउनुहोस् न भ्याउनुहुन्छ भनेर हल्का प्रकारले भने मैले म त कम्युनिस्ट पार्टीको मान्छे अहिले संविधान सुझाव आएमा काम गरिरहेको छु राजासँगको भेट भनेको सधैँ बिहान बेलुका हुने कुरा होइन मैले त बाम मोर्चा कम्युनिस्ट पार्टी र आयोगका अध्यक्षसँग सल्लाह गर्नुपर्छ राजाले भन्ने कुराको तयारी गर्नुपर्ने हुन्छ त्यसकारण म आज भेट्न सक्दिनँ राजासँग दर्शन भेट पाउने भने कम्तीमा एक दुई दिन अगाडि सूचना पाउनुपर्छ भने उनले होइन यो सामान्य भेटघाटो तयारी गर्नुपर्दैन भने मैले फेरि भने दर्शन भेट पाउने भने अडचालिस घण्टा पहिले खबर गर्नुहोला तपाईँ नआउने नै हुनुभयो त उनले प्रश्न गरेँ मैले अहिलेलाई असमर्थ छु भने राजासँग भेट भएन राजा वीरेन्द्रको दुई हजार अन्ठाउन्न जेठ उन्नाइस गते निशंश हत्या भएको एक वर्षपछि राजा वीरेन्द्रको वार्षिकीमा कान्तिपुर दैनिकले एउटा विशेष परिशिष्टाङ्क प्रकाशित गर्दा त्यो अङ्कमा मैले एउटा लेख लेखेको थिएँ जुन लेखमा मैले राजा वीरेन्द्रका विषयमा चर्चा गरेको छु मैले त्यस लेखमा पनि यस विषयमा उल्लेख गरेको थिएँ यसरी संविधान आयोगमा पनि दरबारले चलखेल गर्न खोजेकै हो आयोगले संविधान बुझाएपछि पनि दुईपटक दरबारले आफूले तयार पारेको संविधान दिएर आयोगबाट तयार पारेको संविधानलाई फेर्न खोजेको थियो यसमा राजा वीरेन्द्रको भूमिका थियो भन्नु स्वाभाविकै हो सँगसँगै यो बुझ्नु पनि आवश्यक छ कि दरबारको घोर दक्षिणपन्थी तत्त्वका तुलनामा राजा वीरेन्द्र अलि उदार नै थिए घोर दक्षिणपन्थी तत्त्वको शक्ति चलेको भयो संविधान आउँदैनथ्यो यस अर्थमा यो संविधान आउनु राजा वीरेन्द्रको केही उदार सोच पनि सहायक रहेको छ जार यो कुरा मैले कान्तिपुरको लेखमा उल्लेख गरेको छु विभिन्न उकाली ओराली घामछायाँ आशा निराशा सङ्घर्ष र सम्झौताको द्वन्द्वट अघि बढ्दै दुई हजार सत्तालिस कार्तिक तेइस गते नेपाल अधिराज्यको संविधान दुई जारी भयो यो संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो यो संविधानका विषयमा चर्चा गर्दा एउटा अर्को पाटो पनि उल्लेख गर्न चाहन्छु संविधान सुझाव आयोगमा माधव नेपाल र मेरो धेरै कुरा मिल्थ्यो हामी एकापसमा नजिक संविधान सुझाव आयोगमा एक दुई महिना काम गरेपछि एकदिन माधव नेपालले भन्नुभयो भरत मोहनजी तपाईँ हामी त एउटै पार्टीमा आउनुपर्ने एउटै विचार छ एउटै काम गर्दा कामप्रतिको लगनशीलता जिम्मेवारी र समान विचारले मानिसलाई घनिष्ठ पार्दो रहेछ त्यसपछि हाम्रो आयोगभन्दा बाहिर पनि भेटघाट हुन थाल्यो त्यस्ताका कुपन्डोलमा माधव नेपाल डेरा गरी बस्नुहुन्थ्यो उहाँको निवासमा धेरैजसो बेलुकी पोख मदन भण्डारी र म कुरा गर्न बस्थ्यौँ हामी त्यहाँ विश्व कम्युनिस्ट आन्दोलनदेखि नेपाल कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्थ्यौँ संविधान कस्तो बन्नुपर्छ भन्नेबारे हाम्रो बढी छलफल हुन्थ्यो मौलिक अगतिकार जनप्रतिनिधिमूलक शासन व्यवस्था बहुदलीय प्रजातन्त्र बहुलवादी समाज विधिको शासन संविधानको सर्वोच्चता आवधिक निर्वाचन जस्ता कुरा समाजलाई प्रजातान्त्रिकरण गर्ने कुरा हुन् भन्ने हाम्रो मत बन्थ्यो बहुदलीय <भुण> प्रतिस्पर्धा र बहुलवादी समाजभन्दा मदन भण्डारी बहुदलीय प्रतिस्पर्धा भने पुग्दैन र भन्नुहुन्थ्यो म बहुलवादी समाज र बहुदलीय प्रतिस्पर्धा भनेको भिन्न कुरा हो भन्थेँ नेतालाई सबै कुरा थाहा हुन्छ भन्नु हुँदैन उहाँ पश्चिमा संसदीय प्रजातन्त्रको साहित्य नपढेको व्यक्ति भएकोले यस्तो हुनु स्वाभाविक हो मदन भण्डारीको राम्रो पक्ष के थियो भने कसैले तर्कयुक्त ढङ्गले कुरा राखेमा यसलाई सहजै मान्नुहुन्थ्यो बहुदलीय प्रतिस्पर्धा पुँजीवादी पार्टीहरू सरकारमा भएका बेला मात्र अभ्यास गर्ने कुरा होइन हाम्रो पार्टीको सरकार हुँदा पनि यो लागू गर्नुपर्छ भनी हामी आपसी सल्लाह गर्थ्यौँ संवैधानिक राजतन्त्र बनेको राजा संवैधानिक हुने हो सबै रा अधिकार जनतामा हुने हो र राजा अधिकारविहीन सम्मानको ठाउँमा बस्ने हो भन्ने हाम्रो विचार हुन्थ्यो हु। उन्तिस वर्षदेखि राजदरबारमा भएको शक्तिलाई जनतामा ल्याउनुपर्छ जसका लागि जनतामा सार्वभौमिकता जनप्रतिनिधिको मातत्मा सेना संसदद्वारा राजगद्दी उत्तराधिकारी चयन जस्ता कुरामा हामी धेरै जोड दिन्थ्यौँ छलफलको दौरानमा मैले के अनुभूति गरे भने मदन भण्डारी आफ्नो विचारमा स्पष्ट दृढ र प्रस्तुतिमा कडा देखिए पनि असाध्यै व्यवहारिक मान्छे हुनुहुँदो रहेछ आयोग सङ्कटमा पर्दा र संविधान ननिस्कने अवस्था आएको बेला छलफल गर्दा मदन भण्डारीले व्यवहारिक कुरा राख्नुहुन्थ्यो उहाँ केही गरेर भए पनि संविधान निकाल्नुपर्छ भन्नुहुन्थ्यो मदन भण्डारी संविधान सुझाव आयोगमा बस्नु तर दुई हजार संविधान निकाल्ने कुरोमा उहाँको परोक्ष रूपमा ठुलो योगदान छ माधव नेपाल पनि निकै व्यवहारिक पाएँ विश्वनाथजी भन्नुहुन्थ्यो यो संविधान निकाल्न वामपन्थीहरूको ठुलो सहयोग छ उहाँहरूसँग संविधान निर्माण गर्दाको सहकार्यले संविधान बनाउँदा त मद्दत गर्यो नै हामी तिनजना मदन भण्डारी माधव नेपाल र म सहकार्यले नेपाल कम्युनिस्ट पार्टी एमालेको निर्माण गर्नका लागि पनि आधारभूमि खडा गर्यो अब एकपटक फेरि समयको सोही पछाडि फर्काऊ दुई हजार छयालिस सहित राति बहुदलको घोषणा भएपछि देशमा उल्लासको वातावरण आयो त्यसपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार निर्माण भयो झन्डै तीन दशकपछि पार्टीमाथि लागेको प्रतिबन्ध हटेको हुनाले हामी सबैले खुसियाली मनायौँ यस क्रममा पार्टी कार्यालय खोल्ने तयारी भयो हामीले नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको केन्द्रीय कार्यालय काठमाडौँको टेकुमा एउटा घर भाडामा लिएर खोल्यौँ घर खोज्ने काम साहना प्रधान स्थानीय बासिन्दा र मन्त्री पनि भएकाले उहाँले नै गर्नुभयो पार्टी कार्यालय खुल्ने पहिलो दिन सबै राजनैतिक दलका प्रमुखहरू कुटनैतिक नियोगका प्रतिनिधिहरू समाजसेवी र बुद्धिजीवीहरूको उपस्थितिमा ठूलो हर्षोल्लासको वातावरणमा पार्टीका अध्यक्ष मनमोहन अधिकारीले पार्टी कार्यालयको उद्घाटन गर्नुभयो उक्त अवसरमा वक्ताहरूले पार्टीलाई शुभकामना दिँदै पार्टीको उज्जवल भविष्यको कामना गरे यस्तै प्रकारले नेपाल कम्युनिस्ट पार्टी माले आफ्नो कार्यालय काठमाडौँको बागबजारमा खोल्यो हामी सबै पार्टीहरूको कार्यालय उद्घाटन कार्यक्रममा जान्थ्यौँ शुभकामना र बधाई आदान प्रदान गर्थ्यौँ झन्डै तीस वर्षपछिको उन्मुक्त वातावरण सारे रमाइलो हाम्रो पार्टी नेकपा मार्क्सवादीको कार्यालय बिहान दस बजेदेखि बेलुका चार बजेसम्म नियमित चलाउँथ्यौँ कार्यालय सचिव र पिएनको व्यवस्था गरेर कार्यालयलाई व्यवस्थित गरेका थियौँ साहना प्रधान हरेक दिन जसो पार्टी कार्यालय आउनुहुन्थ्यो म पनि संविधान सुझाव आयोगको कामबाट फुर्सद भएपछि पार्टी कार्यालयमा दिनमा एकपटक जाने गरेको थिएँ त्यसबेला मनमोहन दाजु आफ्नो निजी घर बाँसफारीमा हुनुहुन्थ्यो त्यहाँबाट उहाँ बसमा हुनुहुन्थ्यो बेलुका पनि संविधान सुझाव आयोगको गाडीमा बाँसफारी पुर्याउँथे हामी प्रायजसो बैठक पार्टी कार्यालयमै गर्थ्यौँ मैले सार्वजनिक भेटघाट आफ्नो पार्टी कार्यालयमा नै गर्ने गरेको थिएँ संविधानका सम्बन्धमा मसँग कुरा गर्न आउने युरोपेली मुलुकका प्रतिनिधिदेखि भारतीय कम्युनिस्ट पार्टीका नेताहरूसँग समेत मैले पार्टी कार्यालयमै कुराकानी गरेको थिएँ वाममोर्चा सम्बन्धी कुराकानी पनि पार्टी कार्यालयमै गर्ने गर्थ्यौँ पार्टी व्यवस्थाको महत्त्व बढोस् र मानिसहरू पार्टी कार्यालयमा आउन जान व्यस्त हुन् भनी सुविचारित रूपमा नै योजना बनाइएको थियो संयुक्त वाम मोर्चाको बैठक समय समयमा भइरहेको थियो तर वाम एकतामा सौहार्दता अब थिएन एकतामा कता कता समस्या आएको अनुभव हुन्थ्यो उता देशभरिका वामपन्थीहरूबाट संयुक्त वाममोर्चालाई अझै सुदृढ गर्नुपर्ने माग आइरहेको थियो म संविधान सुझाव आयोगबाट राय सङ्कलन गर्न भोजपुरमा गएको बेला वाममोर्चाको छुट्टै बैठक बसेको थियो वाममोर्चाले अझै खदिलो बनाउनुपर्छ न्यूनतम साझा कार्यक्रम बनाई देशव्यापी रूपमा वाममोर्चाको सदस्यता वितरण गरौँ भन्ने जस्ता आकर्षक सुझाव आएका थिए यसबाट म अत्यन्तै प्रभावित भएको थिएँ वास्तवमा हामीले 2046 हजार छयालिस दुई गते संयुक्त वाममोर्चाको जुन घोषणा गरेका थियौँ त्यसले देशव्यापी रूपमा लहर ल्याएको थियो हामी वाममोर्चा बनाउने नेताहरूले बरू त्यसको गहिराईको अनुभूति गर्न सकेका थिएनौँ क्रिस्चियन धर्मावलम्बीहरूमा एउटा कथाको चर्चा आउँछ धेरै अघि एकजना पादरी युरोपबाट धर्म प्रचार गर्न पानी जहाजबाट हिँडे जहाज अफ्रिका महादेशको एउटा बन्दरगाहमा रोकियो पादरी उत्रिएर आफ्नो मिसनमा लागे केही समय हिँडेपछि उनी एउटा गाउँमा पुगे त्यहाँ उनी बसेर क्रिस्चियन धर्मको प्रचार गर्न थाले महिना बित्यो आफ्नो प्रचारको प्रभाव नपरेको देखेपछि त्यहाँबाट उनी अरू गाउँतर्फ लागे विभिन्न गाउँमा प्रचार गर्दा गर्दै वर्षौँ बित्यो उनी वृद्ध पनि भए स्वदेश फर्कने क्रममा उनी पहिलोपटक बाँस बसेको गाउँमा आइपुगे त्यहाँ आइपुग्दा के देखे भने त्यहाँ त चर्च बनिसकेको रहेछ पहिले त उनलाई आफू बसेको उही पुरानै गाउँ हो भनेर पत्यार लागेन उनले गाउँलेहरूलाई यो चर्च कसले बनायो भनेर सोधे गाउँलेहरूले भनेछन् धेरै वर्षअघि एउटा पादरी आएका थिए उनी यही ठाउँमा महिनौसम्म प्रवचन कार्यक्रम चलाए पछि उनी अरू गाउँतिर हिँडे उनको प्रवचनबाट प्रभावित भए यहाँका केही गाउँले क्रिस्चियन धर्मावलम्बी बने उनीहरूले नै यो चर्च बनाएका हुन झन्डै तीस वर्षसम्म अनवरत रूपमा पार्टीको काममा लागिरहँदा पनि केही ठोस फल नदेखिँदा मलाई पनि लागेको थियो मेरो परिश्रम मेरा ती दिन त्यसै खेर जाने भयो तर होइन रहेछ म लगायत कैयौँ कम्युनिस्टहरूको निष्ठापूर्ण अनवरत प्रयत्नले प्रभाव पारिरहेको रहेछ असल काम गर्नुपर्ने रहेछ त्यसको राम्रो प्रभाव परिरहँदो रहेछ त्यसैको प्रकटरूपमा आज यति विशाल वाम शक्ति देखिएको छरिएर रहेका वामहरूकै साझा कुरा हासिल गर्न एक कुराले सनसनी ल्यायो एउटा विराट शक्ति देखियो नेपालका बाम नेताहरूले अनुभूति गर्न नसकेको त्यस्तो विशाल वाम शक्ति देखा पर्यो यसले गर्दा सारा देशभरिका इमान्दार कम्युनिस्टहरूको चाहना त्यसबेला गठन भएको वाम मोर्चा अझै सुदृढ होस् केही वर्ष चलोस् र अझै राष्ट्र र रा जनताको सेवामा उल्लेखनीय उपलब्धि हासिल गरोस् भन्ने थियो त्यही चाहना मैले भोजपुरमा पाएँ त्यो कुरामा काठमाडौँ आएपछि मालेका नेता मदन भण्डारी माधव नेपाल र झन्नाथ खनाललाई भने मैले वाममोर्चालाई अपग्रेड गरौँ यसमा हामी दुई पार्टीबीच सल्लाह गरौँ त्यसपछि वाममोर्चामा छलफल गरौँला भनेको थिएँ मदन भण्डारीले तपाईँ र जल्लाजी बसेर कुरा गर्नुहोस् भन्नुभयो जल्लाजी त्यसबेला मन्त्री हुनुहुन्थ्यो झल्लाजीले आफ्ना सहयोगीहरूलाई यो कुरा अगाडि बढाउनुहोस् भन्ने जिम्मा लगाउनु एकातिर हामी दुवै पार्टी वाममोर्चालाई अझै सुदृढ गरी अझै उचाइमा पुर्याउन लागेका थियौँ भने अर्कोतर्फ वाममोर्चाका साथीहरू नै वाममोर्चाको बैठकमा असन्तुष्टि व्यक्त गरिरहेका थिए त्यस्तो असन्तुष्टि व्यक्त गर्ने व्यक्तिहरू मन्त्रीमण्डलमा नपर्ने र संविधान सुझाव आयोगमा पनि नपर्ने तुलसीलाल रोहित र कृष्णराज वर्मा हुनुहुन्थ्यो भए पनि के भने सरकारमा पनि मार्क्सवादी मालेर मानन्दर समूह पर्यो भने संविधान सुझाव आयोगमा पनि मार्क्सवादी मालेर चौमा परेको थियो तुलसीलाल वर्मा र रोहित समूहको कोही परेन उहाँहरू कोही पनि नपरेको माने असन्तुष्ट भए जस्तो लाग्छ